दु बजे अहिले दिवसों को दुई बजे मनोरंजन का लगी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 र्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगासँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट संविधान सभा चुनावका लागि सन्तोष सहयोग गर्न भारत तयार रहेको भारतीय विदेश मन्त्री खुर्सितको भनाई आफ्नो पार्टीका अध्यक्ष वैद्य र उपाध्यक्ष गजरेलको चीन भ्रमण आकस्मिक नभएको नेकपा माओवादी प्रवक्ता भूषालको स्पष्टोक्ति पत्नी सीताको उपचारको लागि सिंगापुर पुग्नु भएका ए माओवादी अध्यक्ष दहल आज स्वदेश निर्वाचन क्षेत्र निर्धारण आयोगले आजबाट प्रतिवेदन तयारीको काम थाल्ने वायु प्रदूषण कारण उत्तरी चीन का बासिंदा को आयु दक्षिण क्षेत्र का बासीदा को तुलना में पांच वर्षले घट्य अमेरिकी सैनिक यू हिमसा को शिकार भार रिपोर्ट र त्रिकोणात्मक क्रिकेट श्रृंखला आज भारत श्रीलंका भेट्ते दुबई टोली जुटने पर्ने दवाब जीवन यापन तथा जीवन गुजारना का व्यवसाय अपना न कुछ व्यवसाय फस्टा का विज्ञापन सभी रेडियो अर्पण एक सौ चार छप्लो पांच मेगा बसमाचार विस्तारमा भारतीय संविधानसभा चुनावको लागि नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ नेपाल भ्रमणको क्रममा बिहान काठमाडौँ आइपुग्नुभएका भारतीय विदेश सलमान खुर्सिदले सिंहदरबारमा मन्त्री परिषदका अध्यक्ष खिरराज रेग्मीसँग भएको भेटमा यस्तो प्रतिबद्धता जनाउनु भएको हो भेटमा भारतले निर्वाचन प्रयोजनको लागि सुरक्षा नेकालाई सात र निर्वाचन आयोगलाई अडचालिसवटा गाड़ी सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालय प्रवक्ता अशुन बहादुर था जानकारी दू भेट विदेश मंत्री खुर्शीदे संविधान सभा चुनाव को मीति घोषणा स्वागत ते का कर बाढ़ी पीड़ितलाई द्विपक्षीय छलफल गरेर आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको छ खुर्सीदले अहिले राष्ट्रपति डाक्टर राम यादवसँग भेट गर्नुभएको छ यसअघि वहाँले सिंहदरबारमा परराष्ट्र तथा गृहमन्त्री माधव प्रसाद घिमिरेसँग द्विपक्षीय हित र सहयोगको विषयमा छलफल गर्नुभएको थियो उहाँले मुख्य राजनैतिक दलका शीर्ष नेताहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ उहाँ आज बेलुका भारत फर्कने कार्यक्रम छ एक नेपाल भ्रमणको लागि बिहान काठमाडौँ आइपुगेका खोर्सेदले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफू नेपालमा समयमाने चुनाव होस् भन्ने भारतको शुभेच्छा लिएर बताउनुभयो उहाँले नेपालमा समयमाने चुनाव भएर नयाँ संविधान लेखियोस् भन्ने पक्षमा भारत रहेको पनि बताउनुभयो यस्तै संक्रमणकालको छिट्टे अन्त्य भएर नेपालको आर्थिक विकास हासिल गरोस् भन्ने भारतको चाहना रहेको छ नेकपा माओवादीका प्रवक्ता पम्फा भूसाले आफ्नो पार्टीका अध्यक्ष वहन वैद्य उपाध्यक्ष सीपी गजरेलको चीन भ्रमण आकस्मिक नभएको बताउनु भएको छ साथै वहाँले भारतीय विदेश मन्त्री सलमान खुर्सिदसँगको भेटलाई टार्नको लागि वैद्य र गजरेल चीन जानु भएको नभई चीन सरकारको निम्तोमा नजानु भएको बताउनुभयो प्रचण्ड चीनबाट फर्केपछि चीनले सबै दलका नेतालाई भ्रमणमा बोलाउने भनेको थियो यसै क्रममा उहाँले कंग्रेसका नेताहरूलाई पनि चीनले बोलाएको छ र यही क्रममा हाम्रो पार्टीलाई निम्तो गरिएको हो प्रवक्ता भूषालले भन्नुभयो भारतीय विदेश मन्त्री सलमान खुर्सेसँग वैदेशीले भेट्ने कार्यक्रम नै थिएन मिडियाले त्यत्तिकै लेख्छ नै सके पनि चीन स्टेट काउन्सिलर जे जेसँग भेट भयो भनेर पत्रिकाले लेखे तर उहाँहरू बेच भेट भएकै थिएन भारतीय विदेश मन्त्रीले वैदेशीलाई भेट्न खोज्दा उहाँले नभेट्न सक्नुहुन्थ्यो यसैका लागि चीन गइरहनु पर्ने थिएन भूषाले भन्नुभयो पहिलेदेखि छलफल भइरहेको भ्रमणको समय चाहिँ यति बेला परेको हो यो भ्रमणलाई अस्वाभाविक भारतीय विदेश मंत्री सलमान खुर्स देखदिने भ्रमण को आज नेपाल आउन अगावे सोमवार रात सभा एघार बजे चाइना साउर्न एयर को विमान बेजिंग प्रस्थान वैदेश तीन दिन समय रहने भिंहा भेटवार्ता और अन्य कार्यक्रम का बारे में जानकारी कराइक <hit> निर्वासन क्षेत्र निर्धारण आयोगले आजदेखि प्रतिवेदन तयारीको काम थाल्दैछ विभिन्न पक्षसँग छलफल सकिएकाले अब प्राप्त सुझावको समीक्षा र क्षेत्र निर्धारणको आधार तयार गरिने आयोगले जनाएको छ यसअघि राजनैतिक दल र विशेषज्ञसँग छलफल गरेको आयोगले सोमबार सरकारका सचिवहरूसँग परामर्श गरेको थियो सचिवहरूले विवाद नआउने गरी क्षेत्र निर्धारण गर्न आयोगलाई सुझाव दिएका छन् एक महिनाको समयावधि पाएको आयोगको पन्ध्र दिन सकिएको छ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी प्रसाद सिटुलाले सरकारले आउँदो बजेटमा सडक सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ सडक सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै सिटोलाले त्यसलाई सरकारले बजेट मार्फत सम्बोधन गर्न लागेको जानकारी दिनुभयो सहज यात्रा गर्ने वातावरण बनाउन सरकार लागिपरेको उहाँले बताउनुभयो अटो पत्रकारसँगले गरेको तिन महिने सडक सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल यात्रा कार्यक्रममा सहभागी हुने टोलीको विदाई गर्दै सचिव सिटोलाले सरकारले घोषणा गरेको सडक सुरक्षा सम्बन्धी दश वर्ष कार्ययोजना सफल बनाउन सबैलाई आग्रह गर्नुभयो संघले गर्न लागेको सडक सुरक्षा कार्यक्रम अन्तर्गत देशका विभिन्न सहरमा सड़क सुरक्षा सम्बन्धी कार्यक्रम गरिने महासचिव केदार दाहालले जानकारी दिनुभयो टोलीमा संघका अध्यक्ष उहा सदस्यहरू कार्य श्रेष्ठ अजित अधिकारी लगायतका छन् श्रीमतीको उपचारका लागि सिङ्गापुर सानो भएका केत नेकपा माओवादीका दक्ष पुष्पकमल धार प्रसन्ड आज स्वदेश सफर गर्दै हुनुहुन्छ भारतीय विदेश मन्त्री सलमान खोर्सीले दुई दिने भ्रमण तालिका छोट्याएर नौ घण्टा मात्रै काठमाडौँ बस्ने भनेपछि प्रसन्ड श्रीमतीको उपचारलाई समेत छोडेर स्वदेश फर्कन लाग्नु भएको हो केही बेरमा काठमाडौँ आइपुग्ने प्रसन्डले दिउँसो दुई बजे अहिले भा... केही भारतीय विदेश मन्त्री खोर्सीसँग भेट गर्ने कार्यक्रम तय भएको छ श्रीमती सीता दालको उपचारको लागि आइतबार सिङ्गापुर पुग्नु भएका प्रसन्ड बिहिबार मात्रै काठमाडौँ फर्कने तय भएको थियो नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति बैठक आज बस्दैछ बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले केही बेरपछि बस्ने तयारी भइरहेको छ बैठकमा मुख्यत आगामी महाधिवेशनको लागि आवश्यक विधान नियमावली र प्रतिनिधि आचार संहिताका विषयमा छलफल हुने प्रवक्ता युपी लामे जानकारी दिनुभयो त्यस्तै बैठकले आगामी भदौको अन्तिम साता निवेशनको महाधिवेशन गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ गै देखि परेको अविरल वर्षापछि आएको बाढीको कारण अल्परासीको शिव मन्दिर छ डुबानमा परेको छ अविरल वर्षापछि केरुङ्गे खोलामा आएको बाढी खैर हुँदै गाउँ हो बाढीको कारण दर्शनभन्दा बढी घर डुबानमा परेको स्थानीय टिकाराम डुम्रेले जानकारी शान दिनुभयो बाढीको कारण शिव मन्दिर गाविसकोडा नम्बर तीन पाँच छ सात र आठमा करिब दुई सय जमिन डुबानमा परेको छ पानी पर्ने क्रम जारी रहेकाले स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको प्रहरीले जनाएको छ बाढीको प्रभाव अबका औषधी बजारमा पनि परेको छ खोलाको सतह बढेको कारण पानी बजार क्षेत्रतर्फ पसेको हो बाढ़ीको कारण खैरघारी र सिमलघारीमा बढी प्रभाव परेको छ धुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलामा आएको बाढ़ीको कारण इटहरीको प्रणामी मन्दिर छेउमा रहेको दुई पचास रहे घर डुबानमा परेका छन् गौरी गाउँ बस्ती भनिने सो क्षेत्रमा रहेको सबै घरमा पानी पसेको स्थानीय केदार ओझाले जानकारी दिनुभयो लगातारको वर्षासँगै खोलामा पानीको सतह बढेपछि सो क्षेत्रका सबै घरभित्र पानी पसेको र सामानहरू निकाल्न समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् डुबानमा परेका स्थानलाई अहिले खोलाभन्दा माथि रहेका परिवारहरूले उद्धार गर्न सहयोग गरिरहे यस्तै बुढी खोलामा नै आएको बाढीले मोरङको बलिया क्षेत्रका बिच पनि डुबानमा परेको जनाइएको छ सो क्षेत्रमा रहेको झुलिङ्गे पुल समेत बाढीको कारण खतरामा परेको स्थानीयले जानकारी दिएका छन् यसैबीच पहाड़ी क्षेत्रमा पानी पर्ने क्रम नरोकेपछि सप्तकोशी नदीमा पानीको बाह दुई लाख क्युसेक नज पछिल्लो मापन अनुसार कोशीमा लाख उनासी हजार एक सय सत्ताइस पानीको बाह रहेको जिल्ला प्रहरीकाले सोनसरीले जनाएको छ यसअघि हिजो साँझ एक लाख उना एक सय पन्ध्र क्युसेक रहेको पानीको भाव लगातारको वर्षासँगै बढेको हो यस्तै गैरातीदेखि परेको पानीले दाङको देउखुरीमा चारवटा घर भत्किएका छन् चौलाहै दुई कोल गाउँमा बगै सोतामा आएको बाढी घर भत्किएको लम्ही प्रहरले सुनाएको छ बाढीको कारण स्थानीय गणेश चौधरी छबु चौधरी खगो चौधरी र बिरु चौधरीको घर भत्किएको हो उता गैरातीदेखि परेको अविरल वर्षापछि आएको बाढीको कारण शिव मन्दिर सानोर्पण जवासमा हाम्रो प्रश्न छ यस वर्षको बजेटले कुन क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ला जस्तो लाग्छ ए शिक्षा बी विकास निर्माण र सी कृषि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 गोपाल ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ एटना वेरगंज सडक खण्ड खुला रहेको छ नारायणगढ मोगलिन सडक खण्ड मोगली नबेसे काठमाण्डु सडक खण्ड मोगलिन दमोली सडक खण्ड र नारायणगढ़ प्रासे सडक खण्ड पनि खुल्ला रहेको छ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 अब अन्तर्राष्ट्रिय समाचार वायु प्रदूषणले उत्तरी चीनका बासिन्दाको आयु दक्षिण क्षेत्रका बासिन्दाको तुलनामा साढे पाँच वर्षले घटेको एक अध्ययनले देखाएको छ उत्तरी क्षेत्रमा नागरिकलाई जाडो समयमा कोइला वितरण गर्ने सरकारी नीतिको कारण वायु प्रदूषण बढ्नुको साथै मानिसको औषध आयु घटेको अध्ययनले देखाएको हो चीन अमेरिका र इजरायलका विज्ञले गरेको अध्ययनमा हुवाई नदीको उत्तरी क्षेत्रमा वायु प्रदूषणको कारण मोटो र फोक्सो सम्बन्धी रोगीको संख्या दक्षिणी क्षेत्रमा भन्दा पचपन्न प्रतिशत बढ़िरहेको पाइएको छ चीनको उत्तरी र दक्षिणी क्षेत्रका नब्बे शहरमा सन् उन्नाइस सय एकासीदेखि दुई हजारसम्मको प्रदूषणको स्थिति र मृत्युबारे अध्ययन गरिएको थियो उत्तरी क्षेत्रमा जाड़ोको समयमा नागरिकलाई घर न्यानो राख्नको लागि भन्दै चीन सरकारले सन् उन्नाइस सय निशुल्क कोइला वितरण नीति लागू गरेको छ अमेरिकी रक्षा मन्त्रालयले गत वर्ष सन् दुई हजार करिब छब्बिस हजार महिला पुरुष सैनिक कुनै न कुनै प्रकारको यौन शोषणको शिकार बनेको एक रिपोर्ट सार्वजनिक गरेको छ सेनामा बढ्दो यौन हिंसाको विरोधी अभियान चलाइरहेका सामाजिक कार्यकर्ताहरूले रक्षा मन्त्रालयले यस्तो डरलाग्दो तथ्याङ्क सार्वजनिक गर्दा पनि यस सरकार गम्भीर नभएको आरोप लगाएका छन् सैनिक तथ्याङ्क अनुसार छब्बिस हजार पीड़ितहरूमध्ये जम्मा तीन जनाले मात्र गत वर्ष यौन हिंसाको शिकार बनेको भन्दै उचुरी दिएका थिए अभियन्ताहरूले भने सैनिक संगठनभित्रको यो शो शोषणलाई निरुत्साहित गर्न रक्षा मन्त्रालयले कड़ा नीति बनाउनु र कानून पक्ष फितलो बनाउन नहुने सुझाव दिएका छन् साह्रै त्रिगणात्मक क्रिकेट श्रृंखलामा भारत र श्रीलंका भिड्दैछन् खेल नेपाली समय अनुसार बेलुका सभा सात बजे टिनी डाटको किङ्स किंग्स पार्क ओभल मैदानमा हुनेछ आजको खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लगाउने भएकाले भारतको लागि यो खेल जित्नै पर्ने दबाब छ श्रीलङ्का र वेस्ट इन्डिजको समान नौ अंक भए पनि रन रेट राम्रो भएकाले श्रीलङ्काको फाइनल प्रवेशको सम्भावना भने बलियो बनेको छ सोमबार राति वेस्ट इन्डिजलाई उन्चालिस रनले हराउँदै श्रीलङ्काले नौ अङ्क बटुलेको हो भारतको भने पाँच अङ्क छ भारतले फाइनल प्रवेशको लागि बोनस अङ्कसहित आजको खेल जित्नुपर्ने दबाव छ संविधानसभा चुनावका लागि सक्दो सहयोग गर्न भारत तयार रहेको भारतीय विदेश मन्त्री खुर्सेदको भनाई आफ्नो पार्टीका अध्यक्ष वैद्य उपाध्यक्ष गजरेलको चीन भ्रमण आकस्मिक नभएको नेकपा माओवादी प्रवक्ता भूषालको स्पष्ट पत्नी सीताको उपचारको लागि सिङ्गापुर पुग्नु भएका ए माओवादी अध्यक्ष दहाल आज स्वदेश फर्कदै निर्वाचन क्षेत्र निर्धारण आयोगले आजबाट प्रतिवेदन तयारीको काम थाल्दै वायु प्रदूषणको कारण उत्तरी बासिन्दाको वासिन्दाको आयु दक्षिण क्षेत्रका बासिन्दाको बासिन्दा तुलनामा पाँच वर्षले घट्यो अमेरिकी सैनिक युनि हिंसाको शिकार भएको एक रिपोर्ट सार्वजनिक र त्रिकोणात्मक क्रिकेट श्रृंखलामा आज भारत र श्रीलंका भेट्दै दुवै टोली जित्नै पर्ने दबावमा